सम्भव अघि बढ़ाउमा हामी काम गर्ने अनि पैसा कमाउने हाम्रो चाहना र प्रयासमा के कुरा सहयोगी र कुन कुन कुरा बाधक हुन्छ भन्ने बारेमा चर्चा गर्छौं साथै तर्फको हाम्रो यात्रामा हामीले जान्नै पर्ने नियम कानूनलाई पनि सजिलो तरिकाले बुझ्ने प्रयास गर्छौं हुन त नियम कानून, कानून अनि नीतिको कुरा गर्दा त्यो ठूलो मान्छेका लागि मात्रै हो भन्ने हामीलाई लाग्छ तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने आखिर हामी सबैले अघि बढ़ौमा विश्वका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको के पुस्तक जनथन गलिवलका साहसिक यात्राबाट जनथन अर्थात् जुजुमानका कथा आज पनि हामी सुन्छौं यो पुस्तकमा समेटिएका जुजुमानको अनुभवले थट्यौली पाराले सजिलोसँग बजार अनि उद्यमशीलता र यससँग सम्बन्धित नीतिबारे बुझ्न मदत पुर्याउने विश्वास हामीले लिएका छौं तर त्योभन्दा अगाडि नेपालमा काम सिकिसकेका युवा जनशक्ति उच्च शिक्षा हासिल गर्न वा आर्थिक उन्नतिका लागि भनेर विदेश गएपछि नेपालको अर्थतन्त्रमा पर्ने नकारात्मक असर र यसको समाधान खोज्ने प्रयासमा रहेका बुद्धिमान मामा रज बीच को था के उफ। ए मामा कोई पानी उफ। मामा मामा ए पानी पानी जिज्ञास दिदी कता जानुभयो नि भिनाजुको पनि आवाजै सुनिँदैन त अस्ति त्यो भाइको जाँच भएको बेला सिकाउन आउने अर्जुन दाई हुनुहुन्छ नि याद छ तपाईँलाई मामा अर्जुन दाई रे को पर्यो फेरि कस्तो क्या मामा तपाईँ त अलि त्यो मोटो मोटो खालको हुनुहुन्छ नि अनि तपाईँले ए भाइ त्यो जुल्फीलाई के गरेको भनेर सोध्नु भएको थियो नि याद आयो ए <laughs> त्यो कपाललाई जुरेली जस्तो बनाउने होइन र ओ, हो <laughs> अर्जुन अर्जुन अँ अँ बल्ल सम्झना आयो अनि के भयो त उसलाई के भने नि मामा अर्जुन दाई हुनुहुन्छ नि उहाँ त कतार जानुभयो नि ए ल ल ल अर्को एकजना नि गएछन् विदेश ल हेर त एक एक गर्दै सबै ठिटा ठिटी विदेशी जाने भए अर्जुन दाई त पहिले त्यो काममा केही कुरा सिकेपछि विदेश नै जाने भन्दै धाक लगाउँदै हिँड्नुहुन्थ्यो रे त त्यस्तै कारणले गर्दा त नेपालका उद्योग कल कारखाना फस्टाउन र प्रगति गर्न नसकेको के भान्जी त्यही त पहिला काम नसिकेसम्म चाहिँ नेपालका कल कारखानामा काम गर्ने रे अनि सिप सिकेपछि कस्तो अचम्म नेपालमा नेपालीले नेपाल सिकाएको सिप विदेशको लागि खर्चिने मलाई त चित्तै बुझेन के मामा ओ, का हो त्यसैले त कल कारखानाका धनीहरूले सितिमिति कामदार राख्न नि डराउँछन् नि भानी हो त एकजना केही नजानेको मान्छेलाई सिप सिकाउने अनि फेरि त्यो मान्छे पछि विदेशिए पछि त त्यो कम्पनीलाई कति घाटा लाग्छ होला है हे प्रभु ल त्यसै कारणले त हो नि यहाँका कल कारखानामा दक्ष मानिसहरूले काम पाउँदैनन् अनि अर का मानस आर्थिक भार नहीं बढ़ोम हो ये हमग्र अर्थतंत्र में ठूल असर पड़े भाजी मैं सोचे अब देश को कुल ग्रस्त उत्पादन को छब्बीस प्रतिशत हिस्सा रेमिटेन्सटेन अदेश पैसा आने सब दंग तरा मुलुक जादा विकास मामा? युवा, दे मामा? देश ना कुरा अब रेमिटेन्स को ठूल अर्थतंत्र संहास में योगदान पुर त उद्योग कल कारखाना शैक्षिक संस्था मनोरञ्जन अनि अरु क्षेत्रमा विकास गर्न पैसा मात्र भएर हुन्छ र भान्जी अब मान्छे पनि चाहियो नि चाहिन्छ कि चाहिँ त्यो त चाहिह नि मामा हो कि पैसा मात्रै खने सबै कुरा आफै सर त मामा मैले अब यहाँ अवसरहरू नै नभएकाले त युवाहरू बाहिर बार जाने हो पो भन्न खोजेको त मामा पनि त्यसै क्या अब तर जे भने पनि हेर भान्जी खाने मुखलाई जुङ्गाले छेक्न सक्दैन भन्ने कुरा तिमीलाई थाहा छ नि त्यो त थाहा छ त्यही भएर ओ... मामाको पनि कत्रो लामो लामो जुङ्गा छ नि होइन अब त्यो कुरो छोडिदेऊ न मेरो कुरा, कुरा सुन अब चाहिने नचाहिने कुरा गर्न थाल्यो है तिमी पनि सुन गर्नेलाई चुनौती र अवसर जहाँ पनि हुन्छ अब नेपाल कृषि प्रधान देश हो कि न ल नेपालका कति युवाहरू आफ्नो देशको बारी बाँझो राखेर अरूको मुलुकमा श्रम र सिप गरेर धेरै पैसा पाइन्छ भनेर आफ्नो श्रम बेच्न तयारी हुन्छन् उनीहरूलाई केही गरेर अलिकति तालिम र चेतनामा अभिवृद्धि गर्न सकिएमा त अब हेर कति युवाहरूले त गरि रहेका छन् नि अहिले त तर अलि धेरै युवाहरूले यहाँ भएका सम्भावनामा विश्वास गर्ने हो भने त त्यसपछि त देशको अर्थतन्त्रले काँचुले फेरिहाल्छ नि मामा त्यही भएर होला क्या आजभोलि कृषि क्षेत्रमा युवा कृषि क्षेत्रमा युवा भनेर धेरै जोड दिने गरेको है ए कृषि क्षेत्रमा मात्र होइन भान्जी आजकल त नेपालमा विभिन्न खालका कल पनि खोलिरहेका छन् नि अब तिनीहरूमा अझै पनि दक्ष जनशक्ति परिचालन हुन सकेका छैनन् कल कारखानाहरूमा नेपालकै युवाहरूलाई तालिम र अवसर दिन सकिएमा झन कति राम्रो हुन्छ कलेजमा नयाँ जनशक्तिलाई नयाँ तरिकाले काम गराउन सकिएमा ल भन त कस्तो हुन्छ युवाहरूलाई देशका कुना कप्चामा विकासका काममा लगाउन सकिएमा झन कति राम्रो हुन्छ ल भन त देशको <laughs> मेरी नेपाली युवा जनशक्ति विदेशी पछि भित्रिने रेमिटेन्स र त्यही जनशक्ति विदेशीको कारण मुलुकमा हुने आर्थिक नोक्सानी बीचको तुलना गर्ने हो भने हाम्रो मुलुक कसरी घाटामा परिरहेको छ भन्ने विषयमा बुद्धिमान मामा र जिज्ञासो भान्जी बीचको छलफल सुन्यौं अब भेसौ केन स्कूलन को पुस्तक जनथन गलीबल का साहसिक कार्य जनाथन अर्थ जुजुमान का स्वतंत्र बजार अनुभवर्फ चुपचाप बसि जुजुमान ने कही समय अगा नाम करे महिलाझे बारम्बार ती महिला बारे में सोचने उनका अन्भव सुनाउन अति मन लगी थे त्यही भएर एलिसालाई भेट्ने आशमा पहिले उनलाई जहाँ भेटेको हो त्यही ठाउँतिर जुजुमान अगाडि बढ्न थाले उनी हिँड्दै हिँड्दै भवन क भवन ख र भवन ग भएको ठाउँमा पुगे त्यही नै बेला उनले अलि पहरबाट मानिसहरू चिच्च्याइरहेको उत्तेजित हुँदै कराइरहेको आवाज सुने त्यो आवाजलाई पछ्याउँदै जुजुमान एउटा खुला डोरीले घेरेको ठाउँमा पुगे त्यहाँ वरपर भएका मानिसहरू उत्तेजित हुँदै चिच्च्याइरहेका थिए जुजुमान्ले देखे हरेक व्यक्तिले पछाडिबाट छालाको पट्टी र पटुका कसेका थिए त्यो खुल्ला ठाउँको बीचमा एउटा मानिस फोक्सो नै फुट्लास्तै गरेर रह चिच्याइरहेका थिएस आउन आउनुहोस् यतातिर हेर्नुहोस् दुई सय किलो तौल भएका पाँच महिनादेखि कसैले हराउन नसकेका श्रमिकहरूको अन्तर्राष्ट्रिय प्रतियोगिताको विजयी डरलाग्दो बाघ कालेबहादुर त्यो भिड सनै उत्तेजित बन्यो एकातिरको छेउमा एकजना मुखभरी खाउै खाउ भएको मानिस थोत्रो टेबलमाथि बसिरहेको थियो र बडो चतुर्याईका साथ पट्याएको कागज खोलेर फटाफट बिछाइ पैसाको मुठालाई भुइँमा राख्यो त्यो मान्छेले जुजुमानलाई हेर्यो र करायो भाइ ल्याउ बाजे थाप बाजे थाप दोस्रो राउण्ड सकिरहे लागेको छ केही सेकेन्ड मात्रै बाँकी छ बाजे थाप एकजना उत्साही वृद्ध महिलाले हतारिएर जुजुमानलाई कुहिोले धकेल्दै मुठीभरिका बिलहरू टेबलमा राखिन् ल भाइ जित्ने मान्छेमा पचास बाजी छिटो गर छिटो गर तिनी गर्जिन् त्यो मुखभरि घाउ भएका मानिसले पनि हुन्छ हजुर भन्दै टिकटमा छाप लगाए आधा चाते र ती महिलालाई आधा दिए उद्घोषक खेलको मैदानमा गए र बेसरी फेरि कराए यताको कुनामा अर्का खेलाडी दुई किलोका पहलवान औंलाले जहाजको सामान पनि सजिलै उठाउन सक्ने टेबलको मान्छेतिर फर्केर जोजुमान्दै सोधे होइन यो के हुँदैछ यहाँ यो केको लडाईँ हो हो ठिक भन्नुभयो यो लडाइँ हो ती मान्छेले दाँत किट्दै भने यस्तो रमाइलो कहिले पनि भएको थिएन एती भन्दै गर्दा खण्टी बज्यो र ती मान्छे जोरले कराए बाजी थाप्ने समय सकियो दुवै पहलमान आफ्ना मुठी कस्तै अगाडि लम्किए र एक मुखमा मुक्का जोर जोरसँग बजाउन थाले त्यो मुखभरि घाउ भएका कारिन्दाले भने जुजुमानलाई सम्झाउन थाले सुन भाइ यहाँ डराउनु पर्ने कुरा केही पनि छैन जित्ने र दुबई दुवैजनाले पैसाको मुठो पाउँछन् त्यही भएर डराउनु पर्दैन एकजना लडाकुले आफ्नो मुक्का अचानक भुइँमा बजार्यो र त्यसपछि आफ्नै पछाडिको पिठ्यूमा जोडसँग हान्यो यता कारिन्दा टिनको बाकसमा जम्मा भएको पैसा गन्दै थिए त्यहाँ भएका मानिसहरू भने बडो उत्सुकताका साथ जोड जोडले चिचाइरहेका थिए जित्ने र हार्ने दुवैले पैसा पाउने रे जुजुमानको उत्सुकता भने बेग्लै थियो पाँच सय छ सय हो अवश्य पनि दुवैजनाले पैसा पाउँछन् एकैछिन गन्न रोकिँदै ती मानिसले जवाफ दिए टापुमा भएका एकदम प्रख्यात खेलहरूमध्ये यो खेल एक हो कहिलेकाहीँ त जित्नेले भन्दा हार्नेले नै बढी पैसा पाउँछ भने यहाँ सात सय उनले पैसाको गन्तीलाई निरन्तरता दिए अचम्म हुँदै आका ठुल्ठुलो पार्दै जुजुमानले फेरि प्रश्न गरे लौ हारेर पनि जित्नेले भन्दा कसरी बढी पैसा पाउँछ त लौ कहाँ जो पाए त्यसले त्यसरी पैसा पाउने हो त यो हजम गर्नलाई त पहिले राम्रो खेल देखाएको हुनु नि अह मैले त बुझ्दै बुझिनँ त्यो जित्ने व्यक्तिबाट गोदाई खान किन कोही मान्छे आफ्नो खेललाई जोखिममा राख्छ त अझ जित्नेले भन्दा हार्नेले बढी पैसा पाउने भयो खेल जित्नु पनि किन पर्यो त यही बेला त्यो राउन्ड पनि खतम भएको संकेतको घन्टी बज्यो र सबैजना दर्शकहरू चुप लागेतो हो नि तिमीले कहिल्यै सुनेका छैनौ यो हरुवाहरूको नियम गनिसकेको पैसालाई एउटा सफा ठाउँमा थुप्रो लगाउँदै ती मानिसले उल्टै जुजुमानलाई सोधे यो हरुवाहरूको नियमले हार्नेलाई कुनै नोक्सान हुनै दिन हार्नेले कुनै कुराको चिन्ता लिनै पर्दैन उसको घाउको उपचार गर्ने डक्टर कहाँ लाने डक्टर कहाँ तिर्नुपर्ने पैसा तिर्ने केही पनि उसले गर्नै पर्दैन लौ किन गर्नु नपर्ने त जुजुमानले सोधे यो लडाइँपछि हार्नेले कुनै काम गर्नै पर्दैन र उसको सबै खर्च उसको रोजगारदाताले मजाले तिरिदिन्छन् जुजुमानले आफ्नो शिरलाई अलि माथि उठाउँदै भिड़तिर सरसर्ती नजर लगाए र देखे कि एकजना अलि फोहरी अनि उदास देखिएको मान्छे रिङमा सहयोगीको साथमा का थिए उनले सोधि पनि हाले त्यो रोजगारदाताको चाहिँ यो खेलसँग के सम्बन्ध होलागी हुन त त्यस्तो सम्बन्ध केही पनि छैन ती मान्छेले भने त्यो कामदारले भन्छ कि अब ऊ घाइते छ र यस्तो अवस्थामा ऊ काम गर्न जान सक्दैन होइन त त्यो त हो अलि बुझ्ने कोसिस गर्दै जुझमानले भने त्यसो भए तिमीले भन्न खोजेको पैसा पाउनका लागि हरुवाले टाँट्नु पर्छ यस्तै यस्तै हो ती मान्छेले आका झिम्काउँदै भने मलाई चाहिँ त्यस्तो नसम्झ है सबैजना कहाँ त्यस्तो हुन्छ तर यो हरुवाको नियमले चाहिँ त्यस्तैलाई सम्मान गर्छ अब के गर्ने त्यसैले हरेक दिन हामीले अरु खेलाडीहरू पाइ नै रहेका हुन्छौ अति नै आकर्षक खेल हो नि यो चालिस वर्ष यता कसैले पनि यसको विरोध जनाउनै सकेका छैनन् अनि सबैजनाले त्यो छालाको पट्टी र पटुका किन बाँधेका रहेछन् त जुजुमानले अलिक कुरा खोचल्न थाले अनि परिषदले यसबारे के गर्छ नि ती मान्छेले काने खुसी गर्दै भने तिनीहरूले हामीलाई हरेक कुरामा समर्थन गर्छन् र हामी पनि चुनावको दिनमा उनीहरूप्रति धेरै वफादारी देखाइदिन्छौ प्रहरी कोही भीड़बाट चिच्च्यायो धेरैजनाले आफ्नो घुँडा टेके कारिन्दाले पनि छिटो पैसाको बाकस बन्द गरे टेबल पल्टाए र सिटी बजाए जुजुमानले सरसर ती प्रहरीलाई खोजे उनले केही प्रहरीहरू त्यो खुला ठाउँतर्फ आउँदै गरेको देखे आमाई यो के हो यो खेल अवैधानिक पो हो कि क्या हो गैरकानूनी हो कहाँ हुनु ती मान्छेले बिस्तारै जवाफ दिए यहाँ त अरू और भन्दा बढी प्रहरीहरू नै आउँछन् खेलको मजा लिनका लागि यहाँ स्वतन्त्र रूपमा जुवा खेल्नु चाहिँ फेरि गैर हो है यो चाहिँ याद राख त्यही बेला घण्टी बज्यो र फेरि एकपटक भिड़मा खुसिहाली छायो जुजुमानले आफ्नो काँधमा कसैले धाप मारेको महसुस गरे र पछाडि फर्केर हेरे तिनी एलिसाइन् एलिसालाई देखेर अब भनेको स्वतन्त्र बजार यात्रा अनुभव आजलाई चाहिँ यति नै त्यो बिरानु टापुमा उनले सँगालेका थप यात्रा अनुभव हामी अर्को अङ्कमा हामी आएका छौँ समृद्धि फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढ़ौको अर्को अङ्क लिएर हामी फेरि आउनेछौ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू डब्ल्यू फेसबुक डट कम फोरवर्ड स्पिटल एजीआई क्यापिटल बीएडीएचएनमा सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ